नमस्कार यो नेपाली को डट हो हामी यो पडकास्टमा नेपाली इन्जिनियरहरूले गर्नुपर्ने काम कर्तव्य र व्यवसायिक उत्तरदायित्व सम्बन्धी कुराहरू गर्दछौँ हामी अहिले प्रत्येक हप्ता एउटा पडकास्ट तयार गर्ने भनेर हामी यो पडकास्ट सुरु गरेका छौँ यो पडकास्टमा नेपालमा इन्जिनियरिङ व्यवसाय र इन्जिनियरिङ व्यवसाय सम्बन्धी कुनै पनि काम कर्तव्य र यसका समस्याहरूको बारेमा चर्चा गर्दछौँ अहिले नेपाल ठुलो समस्यासँग जुझिरहेको छ ठुलो भुइँचालो आएको थियो वैशाख बाह्र गते र फेरि यही मङ्गलबार फेरि अर्को ठुलो भुइँचालो आएको छ यी दुई भुइँचालोको बिचमा नेपालीहरूले साह्रै दुःख पाइरहेका छन् र उनीहरूलाई धेरै सहयोगको खाँचो छ सबैजना नेपाली इन्जिनियरहरूले आफ्नो ठाउँबाट सहयोग गरिराख्नु भएको छ घरहरू र संरचनाहरूको अवस्था कस्तो छ त्यसको चेक गर्ने र कुनलाई के गर्नुपर्छ भन्ने सित्तैमा परामर्श दिइराख्नु भएको छ कतिपय इन्जिनियरहरूले त्यस्तै अन्य व्यवसायका मानिसहरूले पनि आफ्नो ठाउँबाट गर्न सक्ने जति सहयोग गरिराख्नु भएको छ आज म पहिलो प्रकाश भएको हुनाले इन्जिनियरहरू के कस्तो हुनुपर्छ हामीले कस्तो खालको व्यवहार गर्नुपर्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ परिषदले एउटा व्यावसायिक आचार संहिता तयार पारेर बाटो देखाएको छ आज म व्यावसायिक आचार संहिता सम्बन्धी चर्चा गर्दछु आचार संहिता धेरै लामो छैन एक पेजको मात्र छ त्यसकारण म यसको पूर्ण पाठ पनि गरेर सुनाउँछु त्यसपछि अनि यसमा भएका मुख्य मुद्दाहरूको बारेमा केही छोटो विवेचना गर्दछु पहिला नेपाल इन्जिनियरिङ परिषदको व्यावसायिक आचार संहिताको पूर्ण पाठ परिषदका दर्तावाल इन्जिनियरले नेपाल इन्जिनियरिङ परिषद ऐन दुई र नेपाल इन्जिनियरिङ परिषद नियमावली दुई हजार सन्ताउन्नमा उल्लेखित व्यवस्थाको अधिनमा रहि पालना गर्नुपर्ने आचार संहिता अनुसार रहेका छन् क अनुशासन तथा इमान्दारिता अनुशासित रूपमा इमान्दारिताका साथ पेसागत मर्यादा तथा हितको विपरीत नहुने गरी इन्जिनियरिङ सेवा व्यवसाय सञ्चालन गर्नुपर्ने छ खिष्टता तथा गोपनीयता इन्जिनियरिङ व्यवसायसँग सम्बन्धित ग्राहकसँग व्यवसायको क्रममा शिष्ट व्यवहार गर्नुपर्नेछ र ग्राहकसँग सम्बन्धित व्यावसायिक जानकारीहरू ग्राहकको स्वीकृति बेगर अन्य कसैलाई प्रकट गर्नु हुँदैन तर प्रचलित कानुन बमोजिम त्यस्ता जानकारी सम्बन्धित निकाय समक्ष प्रकट गर्न बन्देज लागेको मानिने छैन गेदभाव गर्न नहुने व्यावसायिक ज्ञान र सिपको प्रयोग गर्दा धर्म वर्ण लिङ्ग र जाति वा अन्य कुनै पनि कुराको आधारमा ग्राहकहरू बिचमा कुनै पनि भेदभाव गर्नु हुँदैन घ सम्बन्धित व्यावसायिक काम मात्र गर्नुपर्ने आफूले अध्ययन गरेको विषय वा हासिल गरेको ज्ञान सिपसँग सम्बन्धित क्षेत्रभित्रको व्यावसायिक काम मात्र गर्न वा तत्सम्बन्धी सुझाव वा सिफारिस गर्नुपर्नेछ आफ्नो व्यवसाय क्षेत्रभित्र नपर्ने विषयसँग सम्बन्धित कामहरूका सम्बन्धमा सोसँग सम्बन्धित विशेषज्ञ कहाँ गर्नुपर्नेछ ग इन्जिनियरिङ व्यवसायमा आँच आउने काम गर्न नहुने आफूले पुर्याएको सेवा बापत पाउने पारिश्रमिक भत्ता तथा सुविधाबाहेक अन्य कुनै किसिमको अनुचित आर्थिक लाभ प्राप्त गर्न वा इन्जिनियरिङ व्यवसायमा आँच आउने किसिमको कुनै अनुचित क्रियाकलाप गर्नु हुँदैन छ व्यक्तिगत उत्तरदायित्व इन्जिनियरिङ व्यवसायको सन्दर्भमा आफूले गर्ने प्रत्येक काम व्यक्तिगत रूपमा उत्तरदायी हुने गरी गर्नुपर्नेछ नाम पद र दर्ता नम्बर खुलाउनु आफूले गर्ने इन्जिनियरिङ व्यावसायिक कारोबारसँग सम्बन्धित लिखित नक्सा डिजाइन स्पेसिफिकेसन इस्टिमेट आदि कागजात तथा विवरणहरूमा आफ्नो हस्ताक्षर गर्दा नाम पद र नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको दर्ता नम्बर स्पष्ट रूपमा बुझिने गरी उल्लेख गर्नु पर्नेछ ज अनावश्यक प्रभाव पार्ने किसिमबाट प्रचार प्रसार तथा विज्ञापन गर्न नहुने आफूले गर्ने व्यावसायिक क्रियाकलापहरूका सम्बन्धमा ग्राहक अर्थात् क्लाइन्टहरूलाई अनावश्यक रूपमा प्रभावित गर्ने किसिमबाट प्रचार प्रसार अथवा विज्ञापन गर्नु हुँदैन यी भए आचार संहिताका बुदाहरू र यसमा एउटा नोट राखिएको छ इन्जिनियरहरूले नेपाल इन्जिनियरिङ परिषदमा दर्ता नभई सरकारी अर्ध निजी क्षेत्र गैर संस्था अन्तर्राष्ट्रिय गैर संस्था द्विपक्षीय वा बहुपक्षीय संस्था र कन्सल्टेन्सी आदिमा काम गरे नेपाल कानुन विपरीत हुने भएकोले सजाय हुनेछ नेपाल इन्जिनियरिङ परिषदबाट स्वीकृति नलिई सञ्चालन गरिएका र तोकिएको समयमा निरीक्षण गराइ स्वीकृति प्राप्त भई नसकेका इन्जिनियरिङ शिक्षण संस्था वा शैक्षिक कार्यक्रमहरूबाट अध्ययन सकेका विद्यार्थी व्यक्तिहरूलाई दर्तावाल इन्जिनियरहरूको रूपमा दर्ता गर्न यस परिषद् बाध्य हुने छैन यो रह्यो नेपाल इन्जिनियरिङ परिषदको व्यावसायिक आचार संहिता यसमा धेरैजसो बुँदाहरू कुनै पनि व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले पालन गर्नुपर्ने देखिन्छ जस्तो कि पहिलो बुधामा अनुशासन तथा इमान्दारिता छ कुनै पनि व्यवसाय अनुशासित तथा इमान्दार हुनु जरुरी हुन्छ त्यस्तै शिष्टता तथा गोपनीयता पनि कुनै पनि व्यवसायसँग सम्बन्धित कुरा हो भेदभाव गर्न नहुने त्यो पनि सबै व्यवसायहरूमा लागु हुन्छ त्यस्तै घमा सम्बन्धित व्यवसायिक काम मात्र गर्नुपर्ने यो बुधामा भनिएको कुराहरू कस्तो छ भने आफूले अध्ययन गरेको विषय वा हासिल गरेको ज्ञान सिपसँग सम्बन्धित क्षेत्रबाहेकको अरू कुनै पनि काम गर्न नहुने बताइएको छ जस्तो कि एउटा सिभिल इन्जिनियरले अरू मेकानिकल इन्जिनियरको कुनै काम आयो भनेदेखि त्यो आफूले गर्नु भएन कि मेकानिकल इन्जिनियरलाई नै सिफारिस गर्नुपऱ्यो त्यस्तै गरेर स्ट्रक्चर इन्जिनियरले नै गर्नुपर्ने खालको काम स्ट्रक्चर इन्जिनियरलाई सिफारिस गर्नुपर्ने हुन्छ त्यस्तै गरेर सिभिल इन्जिनियरले हाइवे सम्बन्धी काम आयो भने हाइवेमा स्पेसलाइजेसन गरेका इन्जिनियरलाई सिफारिस गर्नुपर्ने हुन्छ विशेषज्ञ नै नचाहिने जस्तो कामहरू छ भने सिभिल इन्जिनियरले नै गर्न सक्ने हुन्छ अब यो बुदामा सबै विषयहरू नसमेटिएकोले इन्जिनियरले आफ्नो स्वविवेकले आफूले गर्न सक्ने अथवा आफूले हासिल गरेको ज्ञान सिपसँग सम्बन्धित विषय हो कि होइन भन्ने आफूले नै विचार पुर्याएर सम्बन्धित व्यक्तिलाई सिफारिस गर्नुपर्ने हुन्छ त्यस्तै गरेर इन्जिनियरिङ व्यवसाय वा अरू कुनै पनि व्यवसायका व्यवसायीहरूले आफ्नो व्यवसायलाई आँचाउने काम गर्नु हुँदैन त्यस्तै इन्जिनियरहरूले आफूले गरेका प्रत्येक काम कारबाहीहरूमा उत्तरदायी रहनुपर्ने हुन्छ त्यस्तै गरेर अनावश्यक प्रभाव पर्ने खालको विज्ञापन अथवा प्रचार प्रसार गर्न पाइँदैन यी भए सबै इन्जिनियरले पालना गर्नुपर्ने कुराहरू अब यी कुराहरूलाई कसरी पालना गरिन्छ यो गरेन भने के हुन्छ भन्ने कुराहरू चाहिँ इन्जिनियरिङ परिषद एन दुई र नेपाल इन्जिनियरिङ परिषद नियमावली दुई हजार उल्लेख भएका छन् यो भयो हाम्रो पहिलो पडकास्ट यो प्रकाश तपाईँलाई कस्तो लाग्यो कृपया तपाईँको आफ्नो सुझाव र सहयोगहरू दिँदै गर्नुहोला र हामी अर्को प्रकाशमा नया नयाँ कुरा लिएर उपस्थित हुनेछौँ अहिलेलाई हामी हप्ताको एकचोटि नयाँ नयाँ प्रकाश लिएर आउने बाचा गरेका छौँ यस प्रकाश सम्बन्धी विस्तृत विवरण तपाईँले नेपाली इन्जिनियर डट कम एनइपिएलआई एनजिआई एन इआर -e डट कममा -e -e गएर पनि प्राप्त गर्न सक्नुहुनेछ यो प्रकाश कस्तो लाग्यो हामीलाई सुझाव दिनुहोला धन्यवाद